नमस्कार अर्पण एक सय चार थप्लु पाँच उम्मेदवारसँगै इन्टरनेट अनलाइन संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज कनाल समा स्थानीय समाचार विस्तारमा राजनैतिक दलमा महिला सहभागिता अर्थपूर्ण रूपमा हुनुपर्नेमा महिला अगुहरूले जोड़ दिएका छन् युएनडीपी e. द्वन्द रोकथाम कार्यक्रम क्षेत्रीय भरतपुरको कार सहयोगमा महिला जिल्ला समन्वय समिति चिदमनले आज रत्नगरमा आयोजना गरेको राजनैतिक दलमा महिला नेतृत्व र भूमिका विषयक अन्तरिक्रिया कार्यक्रममा बोल्दै महिला अगुहरूले यस्तो बताएका हुन् विभिन्न दलमा महिलाको सहभागिता संख्यात्मक रूपमा भए पनि गुणात्मक हिसाबले हुन नसकेको उनीहरूको भनाइ कार्यक्रम में नेकतवनी उपसचिव पार्वती रावल ने दुई हजार तिरसठी सालम राज्य घोषणा करे तपनी क्षेत्र दल ने महिला सहभागिता पूरा कर बहस होने जरूरी रहें वता नेतृत्व को, को लगी महिला को नेतृत्व करने महिला प्रभावकारी भूमिका निर्वाह कर न सकते स्वीकार कर संविधान सभा को चुनाव महिला महिला बीच नतीस्पर्धा करा भविधान सभा में महिला चितवन को, को महिला जिला समन्वय समिति की उपाध्यक्ष तथा कग्रेस महिला गुआ सुशीला उप्रेती कंग्रेस को पदाधिकारी में एकजना चित्रखा यादव सहभागिता करा भिलात अज सहभागिता होता महिला अवा समन्वय समिति सदस्य संगीता भट्टराईले राज्यले दिएको तेत्तीस को, को अधिकारमा समेत अहिले दलहरू चुकेको बताउनुभयो त्यसैले चितवनमा महिलाको उचित प्रतिनिधित्वको लागि आज छलफल आयोजना गरिएको उहाँले कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चितवन क्षेत्र नम्बर दुईका संविधानसभा से सदस्य शेषनाथ अधिकारीले महिला कमजोर हुन्छन् भन्ने भावना अन्त्य गर्दै महिला नेतृत्व स्थापित हुन जरूरी रहेको बताउनुभयो महिलालाई छुट्याइँदै आएको आरक्षित कोटाबाट चाँडो मुक्ति पाउनु जोड़ दिँदै सभासद अधिकारीले आरक्षित भन्दा आफ्नो क्षमताले गर्ने काम उच्च स्तरको हुने उहाँले विश्वास व्यक्त गर्नुभयो त्यस्तै चितुवन क्षेत्र नम्बर चारका संविधानसभा सदस्य कृष्ण घिमिरेले इतिहासमा महिलाको नेतृत्व भएको हुँदा इतिहासको मूल्यांकन गर्दै अघि बढ़नु पर्ने बताउनुभयो महिलाको अधिकारको सवाल पुरूष विरोधी नभएकाले सँगै हातेमालो गर्दै जानुपर्नेमा उहाँले जोड़ दिनुभयो स्थानीय विकास अधिकारी एवं महिला समन्वय समिति चितवनका अध्यक्ष भरतमाढी पाण्डेले कुनै पनि निकायमा वा दलमा महिलाको सहभागिता संख्यात्मक रहे पनि गुणात्मक हुन नसकेको बताउनुभयो स्थानीय निकायले पूर्णता नपाएसम्म महिलाले नेतृत्व गर्न नपाउने उहाँले औल्याउनुभयो कार्यक्रममा नेपाली कंग्रेस चितवनका सभापति टेक प्रसाद गुरूङ नेकपा एमाले चितवनकी उपसचिव पार्वती रावल एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज ईश्वरी भट्टराई राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रीति मल्सिना राप्रपा का जिलाध्यक्ष रामहरी कण्डिल राष्ट्रीय जनमोर्चा का केन्द्रीय सदस्य डंबरपुरी नेकपा माओवादी का मधुर नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष टेक प्रसाद थापा लगायती बोल्दै महिला सहभागिताका लागि आफ्नो पार्टी पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका थिए कार्यक्रममा आदर्श गृहकी कार्यकारी निर्देशक मीना खरेलले चितवनमा महिलाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा यूएनडीपी क्षेत्रीय कार्यक्रम संयोजक का भास्कर काफेले कार्यक्रमको उद्देश्य तथा महिला समन्वय समिति जिल्ला सदस्य संगीता भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो समन्वय समिति चितवनकी उपाध्यक्ष सुशीला उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो नेकपा एमालेका सचिव गोकन विष्टले नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने बताउनु भएको छ प्रेस चौतारी नेपाल सिताउनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले अवसरलाई देशको समृद्धिसँगै जोड्नुपर्ने भन्दै नेपालको हितमा विद्युत व्यापार सम्झौता गर्नुपर्नेमा जोड़ दिनुभयो पूर्व ऊर्जा मन्त्री समेत रहेका सचिव विष्टले लेबी कोटा र कर निर्धारण नगरी निर्वाध रूपमा पीटीए हुन जरूरी रहेको बताउनुभयो भारतसंग विद्युत सम्झौता गर्न सकिए नेपालको जलविद्युत विकासमा टेवा विश्वास उहाँले व्यक्त गर्नुभयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र ने भारतबीचको भारत सम्बन्ध राम्रो हुने उहाँको भनाइ छ आफ्नो पौरखले नै मुलुक समृद्ध हुने भन्दै पारस्परिक लाभका आधारमा राष्ट्र र जनताको हितलाई माथि राखेर सम्झौता गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो नेपाल रेडक्रस सोसाइटी उप शाखा चितवनले आज एक कार्यक्रमका बीच प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई सम्मान गरेको छ विगत पन्ध्र महिनादेखि चितवनमा प्रमुख जिल्लाधिकारीको रूपमा कार्यभार सम्हाल्दै आउनुभएका शर्माको अवकाशको पूर्व शर्मालाई सम्मान तथा विदायी गरिएको हो नेपाल रेडक्रस सोसाइटी उप चितवनका सभापति हरिप्रसाद नेवपानेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै सभापति नेपानेले राष्ट्रिय कृत्रिम घटनाभ्यासदेखि सम्पूर्ण पद को घटना में प्रमुख जिला भूमिका को प्रशंसा कर जिम्मेवारी रेडक्रस सोसाय भद प अभावक रूप में कार्य कार्यक्रम में सहायक प्रमुख जिला शिवराम गे सम्मान करोभा शर्मा रेडक्रस को बारे में तैयार पारे करीब पैंतीस मिनट लामो वृत्त समेत थियो चितवनमा रहेको कृषि तथा वन विज्ञान विध्यालय अन्तर्गतको कृषि संकाय विरूद्ध सर्वोच्च अदालतमा रेड दायर भएको छ कृषि संकायका डेन प्राध्यापक डाक्टर डेलीराम बरालले विश्वविद्यालय नियमावलीलाई मिसेर विज्ञापन खुलाई आफू निकटका प्राध्यापकहरू गर। नियुक्त गर्ने प्रक्रिया नरोकेपछि विद्यालयका प्राध्यापकहरूले नै सर्वोच्च अदालतसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत ऋण दायर गरेका हुन् डेलले आफू निकट मानिने बालीरोग विज्ञानमा शंकर गईरे बाली प्रजनामा कृष्णहरि ढकाल बागवानी विज्ञानमा विशाल श्रेष्ठ र माधवधिताल ग्रामीण समाजशास्त्रमा केपी थपलिया र बाल्य विज्ञानमा समान प्राजुली राख्ने तयारी भएको श्रोतले बताएको छ जसको विरूद्धमा क्याम्पसमा दिनजसो विधार्थीहरूले सिट्टी जुलुस समेत निकालिरहेका छन् खैरहनी नगरपालिका अन्तर्गतको कंकाली डाँडामा निर्माण गरिएको मगर संग्रहालयको हाताभित्र आज वृक्षारोपण गरिएको छ शहीद लखरम थापा मगर समाज र मगर संग्रहालय व्यवस्थापन समितिले वृक्षारोपण गरेको हो मगर संग्रहालयको हाताभित्र अशोक धोपी लगायतका विरूवा रोपिएको हो मगर समुदायका जस्ट नागरिक लोकबहादुर पुनमगर प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा एटिच्युड मल्टी लर्निङ एकाडेमीका विद्यार्थीले पनि विरूवा रोपेका थिए मगर संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मगर संग्रहालय व्यवस्थापन समितिका सल्लाहकार शेरबहादुर थापा मगर स्थानीय भेमकुमारी आले मगर एटिच्युड मल्टी लर्निङ एकाडेमी संचालक दिनेश परिय लगायतले बोल् पद्मधई वा क्लब पटयानीले आज पदम पोखरी वाददेखि शिवालय मन्दिरसम्म वृक्षारोपण गरेको छ जिल्ला वनकारले सिद्धोमनले उपलब्ध गराएको विभिन्न जातका करिब एक हजारवटा बकैन्यौ सिसौ धुबी रक्तचन्दन अमला कुरिलो खनिया लगायतका विभिन्न प्रजातिका विरूवा रोपिएको क्लबका अध्यक्ष रामरी जानकारी दिनुभयो क्लब परिसर तथा गाविस भवनलाई हरियाली बनाउनका लागि वृक्षारोपण कार्यक्रमको का आयोजना गरिएको सेणाले बताउनुभयो सार्वजनिक स्थलहरू गुम्बा सड़क हिवालय मंदिर में पुगे समापन करी सलाहकार समिति का सदस्य साथे आम जनसमुदाय सहभागिता थियो कम्प्यूटर तथा प्रावधिक शिक्षा तर्फ विद्या कोट नवल प्राशी प्रावधिक शिक्षा तर्फ आउन चाहने को लक्षित कुछ करी से आयोजना आज को युग कम्प्यूटर के युग शिक्षा व्यावहारिक यस्ता खालका कम्प्युटर शिक्षातर्फ विद्यार्थीको चाहना बढ़ाउन निशुल्क सेमिनार आयोजना गरिएको लुम्बिनी आईसीटी कलेज गैडाकोटका संचालक खिला देवकोटाले जानकारी दिनुभयो <च्चाँगा> एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवन र शिक्षक एवं श्रष्टा कलानन्द भण्डारीको आयोजनामा आज शारदा घरदैलो प्रतिभा प्रभाव साहित्यिक कार्यक्रमको एक सय श्रृंखला खैरू नगरपालिकामा सम्पन्न भएको छ प्रगतिवादी लेखक रणेन्द्र वरालीको प्रमुख आर्थिकता एवं महासंघका अध्यक्ष हरिहर सविताको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा बुद्धिजीवी एवं साहित्यकार प्रेम रिमाल पार्टी केन्द्रीय सल्लाहकार अमृत थापा मगर महासंघका केन्द्रीय सदस्य इन्द्र रेग्मी पोषराज पौड़ेल केशवराज सामथि ठाकुर प्रसाद सिगदेल तुलसी पण्डित राजेन्द्र घायल लगायतले आफ्नो रचना भाषण गरेका थिए अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ राजनैतिक दलमा महिला सहभागिता बढ़ाउन के गर्नुपर्ला ए महिलाले नै आवाज उठाउनुपर्छ बी आरक्षित कोटा हटाउनुपर्छ र से विधान कार्यान्वयन गर्नुपर्छ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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा वृद्ग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुग्लिङ मुग्लिन्दी काठमाडौँ मुगलिन्द मलिपोख र नानगढ प्रासी बुटोल सडक खण्ड पनि मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस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 द्वारा जारी हो। पालो सामुदायिक आवाजको चितवन लगायत केन्द्रसम्मै राजनैतिक दलमा महिला प्रतिनिधित्व निकै कम रहेको छ महिला सहभागिता बढ़ाउँदै नेतृत्व र आर्थिक विकास गराउनुपर्ने महिलाहरूले आवाज उठाउँदै आइरहे तापनि न्यून सहभागिताका कारण समस्यामा परेको उनीहरूको गुनासो छ यसैबीच आज हामीले दलमा महिला सहभागिता बढ़ाउन के गर्न सकिला भनी अगुवा महिला नेत्रीहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक दिनुपर्छ अन्तर्क्रिया कार्यक्रमदेखि लिएर गएर नेतृत्वको चाहिँ क्षमता अभिवृद्धि गराउँदै लिएर गएर अनि क्षेत्र क्षेत्रबाट जिल्ला चाहिँ लग्यो भने बल्ल महिलाहरू चाहिँ सक्षम भएर अगाडि बढ्न सक्लान् भन्ने आशा लिएको छु नत्र भने महिला अगाडि बढ्नु सक्दैनन् पार्टीले पनि त्यसलाई चाहिँ एकदम सपोर्ट गरेर चाहिँ लैजानुपर्छ महिलाले मात्रै भनेर मात्रै हुँदैन एक रसको दुई पाग्रा भनेर चाहिँ महिला र पुरुष सम्पूर्ण पार्टीमा चाहिँ बराबर भएर चाहिँ अघि बढ्यो भने बल्ल पार्टी पनि बन्छ र देश पनि बन्छ सर्वप्रथम त जुन अहिले बनेका हरेक राजनीति पार्टीका विधानमा चाहिँ उल्लेखित छ चा, तेत्तीस पर्सेन्टको कुराहरू आएको छ त्यो विधान विधानलाई टेकेर महिलाहरूलाई चाहिँ नेतृत्वमा तेत्तिस सहभागिता गराउनु पर्छ सहभागिता मात्रै गराएर हुँदैन उहाँहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ जिम्मेवारको सहभागिता हुनुपर्छ पहिचानको सहभागिता हुनुपर्छ अस्तित्वको सहभागिता हुनुपर्छ तब मात्र पार्टीहरूले चाहिँ विधानमा भएका कुराहरू चाहिँ लागू हुन सक्छ महिला सशक्तिकरणको लागि सहभागिताको लागि राज्यले पोलिसी मुख्य कुरा हुन्छ अब यो राज्यको पोलिसीभित्र अनिवार्यता भन्ने शब्द राखेर केही समयको लागि म्यालीको लागि पनि त्यो स्तरमा महिलाको सहभागिता सुनिश्चित गर्नको लागि राज्य पोलिसी बनाउनुपर्छ र सँगसँगै राज्यमा मुख्य अङ्ग भनेको अझै पनि राज्यको मुख्य अङ्ग भनेको नीति निर्माणको तहमा नेपालको संस्कारमा राजनीतिक पार्टी नै छन् र ती राजनीतिक पार्टी भएको कारणले राजनीतिक पार्टीले नै आफ्नो कार्यविधिभित्र आफ्नो विनियम अथवा नियम विधानभित्र व्यावहारिक कार्यान्वयन गर्ने हिसाबले चाहिँ महिलाको सहभागितालाई सुनिश्चित गर्नुपर्छ पहिलो कुरा त यो महिलाको सवाल भनेको राज्यको सवाल भन्नुपर्छ एउटा राज्यले बनाउने नीति महिला मैत्री नीति बन्नु पर्यो र अर्को राजनीति दलभित्र चाहिँ महिला मैत्री वातावरण हुन पर्यो जब त्यो व्यवस्था भएन भने यो महिलाको मुद्दा भनेको समाज देशको र सबैको समाजको एजेन्डा बनाउने महिलाको मुद्दा भनेको महिलाको मात्रै हो र पनि हो हामीले महिला अधिकार कुरा गरिरहँदा समानतामा आधारित न्यायमा आधारित कुरा अगाडि बढाउनलाई एउटा राज्यले महिला मैत्री महिला समानतामा ल्याउनलाई महिला राज्यले नीति बनाउनु पर्यो अर्को राजनीति रा दलले महिला विधान छ विधानलाई व्यवहार कार्यान्वयन गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ महिलाहरूका सवालमा हामीले धेरै बहसहरू गर्छौँ धेरै कार्यक्रमहरू गर्छौँ धेरै अन्तर्क्रियाहरू हुन्छन् तर निर्णायक ढङ्गले राज्य सरकारका हरेक निकायहरूमा राजनीतिक दलका हरेक चाहिँ कोल लेभलमा काम गर्ने महिलाहरूलाई त्यहाँ लग्नको निम्ति महिलाहरूको क्षमतामाथि अविश्वास गर्ने र महिलाहरूलाई अवसरबाट वञ्चित गर्ने जो चाहिँ सामन्तवादी संस्कार संस्कृति अहिले पनि पार्टीहरूमा अन्त्य हुन सकेको छैन राज्य सरकारले त्यसको नेतृत्व गरिरहेको हल कर महिला को आधार में प्रतिस्पर्धा में आने अवसर द्वो महिला महिला आनेकथिति को नीतिगत रूप में निर्णय कर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 शून्य छपन्न पाँच त्रिसठी दुई फैक्स पच्चिस पाँच त्रिसठी ती तीन सय ती तीस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो सधैँका लागि रेडियोअर्पण एक सय चार थप्लो पाँच समयगाडसँगै इन्टरनेट अनलाइनमारिकै साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार